पहिरो जाँदा पनि मुभूमिका दिनरात क्याक्टस फुलहरूसँग लुकामारी गर्दा पनि अलिकति बिचलित नभएको अलिकति नदुखेको यो मन यसपालि सर्पदंशले सिकृष्ट मेरो देश अनि माटोको हालत देखेर सद्भावको खडेरीले विखण्डनको बुमरीमा परेको नेपाली मनको आकाश देखेर अज्ञानता अनि अहङ्को वर्खोले निष्क्रिय बनेका नेपाली मुटुहरू देखेर असाध्यै चढायो उफ कस्तो टनटन दुखिरहेछ यो मन पत पत पोलिरहेछ यो मन सामुद्रिक तटबाट भएको तातो हावासँगै निधारबाट छुटेका नुनिला सप्तखुसीहरू पैतालासम्म आइपुग्दा मनको आलो गाउँमा संक्रमण भएछ क्यारे खपिन सक्नुको पीडाबोध भइरहेछ दिनपछि महिना गन्दै वर्षौ वर्षसम्म रेगिस्तानमा तिलाञ्जली दिएको आफ्नो जवानी र विगजले आज आफैलाई गिजे सड़कलाई बिछ्याउन बनाई निलो आकाशको तन्ना ओढेर फुसफुसे तुसारो अनि वर्षायामका झरीहरू पिउँदै दुःखमा हुर्किएको मह कहिले धरान धनकुटा कहिले हिरेदेखि अक्खरे भिर हुँदै तुम्रिङ टार खादवारी कोलामचुङ घोलासम्म नुन चामल ढाकरमा बोक्दै अभावमा आँसुका टाटै टाटाले चुपको के झै भएको आमाको मुहारमा जुन फुलाउने सपना सङ्घाली हातमा यो पासपोर्ट बोकेर दलाललाई मोटो रकम बुझाइ मरुस्थलको बन्जर भूमिमा अवतरित भएको मेरो देशको आयतन घटेको सेता वस्त्रधारी काला मान्छेहरू बस्तीभित्र पसेको दुःखद खबरले झनै मर्माहत भएको भुम्रो मरुभूमि पिएर अग्राह बनिसकेको मलाई ज्ञतिका वज्रले अब जति हाल्नुहोस् चाँडै नै एउटा दृढ सङ्कल्प बोकेर मुलुक फर्किँदैछु त्यसैले देश हात्तीमा देश बोकेर हृडय नेपालीहरू सक्छौ भने मेरा अभियानमा साथ दियो हजारौँ लासरो माथि ठडिएका सेता महलका पटाङ्गिना रगतका मसीले कोरिएको विभेदका खाकाहरू मेटिदिनेछु त्यहीँबाट एकमुठी माटो उठाई देशद्रोहीका आँखामा छ्यापेर सहितका सपनाहरू पुरा गर्नेछु मेरो कर्मठ अनि पौ पौरख हातहरूले दे। मेरो देशको मा उद्धित साँढेहरूको सिंह बाँचेर नेपाल आमाको मुहारमा जुन फुलाई सगरमाथा झै शिर उच्च राखिदिनेछु सदैव सदैव धनकुटा लेगुवा घर भई यति बेला यो यही अबुधाबी रहनुभएका नवराज ढकाल नवोदितको दृढ सङ्कल्प शीर्षकको कवितासँगै नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारण हुने प्रवासी नेपालीहरूको आवाज अनि डुक्टुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियो मार्फतको साप्ताहिक साहित्यिक कार्यक्रम स्वर्णिम प्रहरको आठौं बसाईमा साथमा छौं प्रवृत्तिका सहचारी प्रमोद सोनीसँगै म तपाईंकै साप्दिक सहयात्री विक्रम मक आत्मीय मन यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियोसँगै डब्लूब्लु नेपाली मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुन सुकै गुनाबाट पनि हरेक आइतबार नेपाली समय पाँच पन्ध्र तथा मेलबोन अस्ट्रेलियाको समय दस तिस बजेदेखि सुन्न सक्नुहुनेछ सँगै स्मार्ट फोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका एन्ड्रोइड एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ कार्यक्रममा तपाईँकै जीवन भोगाई अनुभव अनुभूति संघ लिएका सुन्दर शब्दबाट कहिले गजल मुक्त कहिले कविता लघ गीत लगायतका विभिन्न विधामा रचित सृजना व्यवसायमा पनि म तपाईँका केही सृजनशील आवाजहरू लिएर आएको छु हामी सँगै रहनुहोला यति बेला कार्यक्रमको पहिलो पो साङ्गीतिक सौगात स्वरूप प्रेम परिवारको आवाज कृष्ण हरिबराल डक्टर कृष्ण हरिबरालको शब्दभित्र गैरी सुरेशको सङ्गीत मर्ने कसैलाई का रहर कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप यो चरणमा मिसाए गीत पछि फेरि पनि हाजिर हुनेछ हामी सँगै रहनुहोला आफ्नै मान्छे बिरानो हुन सक्छ यहाँ आफ्नै मान्छे बिरानो हुनसक्छ बल्झेर दुख्ने गाउँ पुरानो हुन सक्छ यहाँ आफ्नै मान्छे बिरानो हुन सक्छ बल्झेर दुख्ने गाउँ पुरानो हुन सक्छ विरुद्धमा को को यकिन छैन विरुद्धमा खोखो थिए यकिन छैन प्रहार सहने छाती त अचानो हुन सक्छ यहाँ आफ्नै मान्छे बिरानो हुन सक्छ बल्झेर दुख्ने घाउ पुरानो हुन सक्छ भयङ्कर पीडामा रोइरहेको छु म भयङ्कर पीडामा रोइरहेको छु म तिमीलाई नदुख्ने घाउ सानो हुन सक्छ यहाँ मान्छे यहाँ आफ्नै मान्छे बिरानो हुन सक्छ बल्झेर दुख्ने घाउ पुरानो हुन सक्छ कहिले महसुस गरिनौ पुष्पको छातीमा कहिले महसुस गरिनौ पुष्पको छातीमा सुतेर निदाउने गरेर त्यो न्यानो हुन सक्छ यहाँ आफ्नै मान्छे बिहानो हुनसक्छ बल्झेर दुख्ने घाउ पुरानो हुनसक्छ तिमीलाई सम्झेर यसरी रात रात रातभरि तिमीलाई समझेर यसरी रात रातभरि रोएका आँखा बिहान ओभानो हुन सक्छ यहाँ आफ्नै मान्छे बिरानो हुन सक्छ बल्झेर दुख्ने गाउँ पुरानो हुन सक्छ हाम्रो मचेरी साहित्य प्रतिष्ठान चितवनका वरिष्ठ गजल सर पुष्प अधिकारी अञ्जलीको गजल सृजनासँगै फेरि पनि आत्मीय कार्यक्रम स्वर्णेन्द्रहरूको आठौं बसाईको दोस्रो चरणमा साथमा छौ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम प्रवास मेंीपन सूचना और मनोरंजन को भिन्न संचार अस्ट्रेलिया मेलबोर्न द्वारा चौबीस घंटा सात दिन निरंतर सूचना और मनोरंजन दिन यहां इंटरनेट को मध्यम मोबाइल तथा कंप्यूटर में प्रभास प्रसारित पैल औपौभाषिक रेडियो संचार अनलाइन रेडियो होब्लू डब्लू डब्लू डट संचार डट कम मामी कार्यक्रमको दोस्रो चरणमा पनि मैले तपाईँकै सृजनाहरू उठाउने अनुमति चाहन्छु केही सृजनाहरू प्राप्त भएका छन् यति बेला एउटा कथा उठाउँछु डाक्टर कपिल लामी छाने भैरवका सर्जक हुनुहुन्छ फायलको अक्षर शीर्षकको लघुकथा यो बसाईमा रूरी कामले सरकारी कार्यालय पुगे फाइल पेश गरे भोलि भोलि आउनुहोस् भन्ने जवाफ पाए उही भानुभक्तकै पालाको शैलीमा भोलिपल्ट जाँदा थाहा भयो फाइल त्यहाँबाट हिँडेको छ तर चक्कर काटेर आइपुगेको छैन विज्ञान पढेको या त्यसको उपयोग गर्दै झट्ट पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन चौबिस घण्टा लाग्छ भने एउटा फाइललाई फाँटफाटको चक्कर लगाएर आउन कति घण्टा लाग्छ फाटवाला अप्ठ्यारोमा परे जस्तो देखियो कोरियो र आयोग पास गरेर आएको दक्षता देखाउँदै दे बोल्यो हेर्नुहोस् पृथ्वीको निश्चित अक्षे अक्षे को को। गति र अक्ष हुन्छ अक्षमा घुम्छ तर तपाईँको फाइलको कुनै गति पनि छैन कुनै अक्ष पनि छैन त्यसैले कति घन्टा लाग्छ त्यो कुनै विज्ञानले अहिलेसम्म भन्न सकेको छैन छ भने भन्नुहोस् अब म आफै अप्ठ्यारोमा परे सोचेँ अब यहाँ चक्करको टक्करले केही हुँदैन काम बनाउनु छ अनि नम्र भएर जै भएर झुकेर भने मलाई विज्ञान सिज्ञान आउँदैन माफ गर्नुहोस् उपाय बताउनुहोस् उनले काममा फुस उनले कानमा फुसफुसाउँदै भने यसको पनि विज्ञान छ मनोविज्ञान मनोविज्ञान बुझेर काम गर्नुहोस् फुष तपाईँको फाइल पृथ्वीभन्दा छिट्टै घुम्न सक्छ नमिलेको भए मिल्न सक्छ अक्ष नभए अक्ष भेटिन्छ डाक्टर कपिल लामेछाने भएर उहाँका सर्जक हुनुहुन्छ उहाँको उहाँको लौकथा फाइलको अक्षय शीर्षको लौकथा यो बसाइमा उठाए उहाँले पनि धेरै धेरै धन्यवाद त्यति बेला कार्यक्रममा एउटा गीत उठाउँछु शेर्पेनी कान्छी हुनुहुन्छ शेर्पेनी कान्छीजीको गीत यो चरणमा समुद्र पारी घर मेरो आकाश छानो भयो समुन्द्र पारी घर मेरो आकाश छानो भो म नअटाउने माइतीको आँगन सानो भो समुन्द्र पारि घर मेरो आकाश छानो भो म नअटाउने माइतीको आँगन सानो भयो सात भाइ छोराहरू एउटै घरमा हटाउँछन् किन होला छोरीलाई सात डाँडा कटाउँछन् आमाको काख गाउँ घर सबै बिरानो भयो आमाको काग गाउँ घर सबै बिरानो भयो म नहटाउने माइतीको आँगन सानो भयो पक्षी भए उडी जान्थे म जन्मेको ठाउँमा पन्छी भए उडी जान्थे म जन्मेको ठाउँमा दुख्छ मुठु बोल्छ साथी प्रदेशको ठाउँमा आँसु पिउँदै एक्लै जिउन साह्रै गाह्रो भयो आँसु पिउँदै एक्लै जिउन साह्रै गाह्रो मन नहटाउने माइतीको आँगन सानो भयो समुन्द्र पारी घरमेरो आकाश सानो हो शेर्पेनी कान्छेजीलाई मिठो गीतका लागि धेरै धेरै धन्यवाद कार्यक्रम फोर्णिङ प्रको आठौँ बसाइमा हुनुहुन्छ यति बेला कार्यक्रममा दोस्रो साङ्गीतिक सौगात स्वरूप रिमा गुरुङ होडाको आवाज प्रदीप चापादायको शब्द गैरी सुरेशको सङ्गीत झरी पछिको रात तपाईँका लागि दोस्रो चरणमा मिसाए गीतपछि फेरि पनि हाजिर हुने नै छु हामी सँगै रहनुभयो बस्ती स्कुल बन्द भएछ अस्पताल बन्द भएछ स्कुल बन्द भएछ अस्पताल बन्द भएछ दाजुभाइकै बिचमा बोलचाल बन्द भएछ स्कुल बन्द भएछ अस्पताल बन्द भएछ दाजुभाइकै बिचमा बोलचाल बन्द भएछ हिजो गाडीले कुखुरा किचेको न्युमा हिजो गाडीले कुखुरा किचेको न्युमा स्कुल बन्द भएछ अस्पताल बन्द भएछ दाजुभाइकै बिचमा बोलचाल बन्द भएछ हिजो गाडीले कुखुरा किचेको न्युमा आज त बिहानै नेपाल बन्द भएछ स्कुल बन्द भएछ अस्पताल बन्द भएछ दाजुभाइकै बिचमा बोलचाल बन्द भएछ साहित्यिक अनुरागी कविन्द्र लम्साल इस्मा राजस्थान पाँच गुल्मीका स्रष्टा हुनुहुन्छ उहाँको मिठो मुक्तकै मार्मिक मुक्तक सँगै फेरि पनि आत्मीय स्वागत गरे कार्यक्रम सोर्ने यो बस मेलबर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए मा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा डुक्टुकी अनलाइन रेडियो नेपाली सञ्चारसँग हुनुहुन्छ तपाई 24 घन्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली सञ्चार अनलाइन रेडियो हो यो कार्यक्रममा म तपाईँकै सृजनाहरू उठाइरहेको छु यति बेला एउटा कविता उठाउँछु मिरा थापा मन हुनुहुन्छ इजरायलका स्रष्ट किन रोइरहेछिन् जननी शीर्षकको कविता यो बसाइमा मिरा थापा मन किन रोइरहेछिन् जननी यो प्रश्न वर्षौदेखि अरूलाई सोधिनुले उत्तर कहिले पनि भेटिएन रगतका लाहछाप लागेका इतिहासका दस्तावेजहरू पढेर पुर्खाका चिहान गाडीमा उत्खनन गरेर भैकी सिक्दैछौ हामी सायद यही प्रश्नको उत्तर जो आफूलाई नसोधेर यत्र तत्र बारिएका छौँ मूर्ख हामी बगरका बालुवा चालेर कास् फुलाउनेहरू जब आफ्नै आँखा अगाडि कसैले आफ्नो झोप्रो जलाएको देख्छन् हो तब त्यहाँ जानु र तिखरानी बाँचेका मुहारहरू पर्नु सखाराई धारामा पानी लिन गएकी फुलमाया रगत पक्ष फरिया भिजेर लरभरिँदै आँगनमा आएर ढलेपछि उसको च्यातिएको चोलीमा जवाफ अवश्य मिल्नेछ किन रोहिरहेछन् जननी यो युक्त बाँचिरहेछ चाहे मुर्दा बनेर नै किन नहोस् भो आवा त बहिरहन्छ चाहे लासहरूको दुर्गन्ध नै बोकेर किन नहोस् घाम उदाउने र अस्ताउने भइरहन्छ खोलाहरू बगिरहन्छन् हो यसरी नै हाम्रो चेतनामा घाम सम्म, हामी बने आवा बनेर ममता नभएसम्म शान्ति र सह सद्भावको खोला सम्म, यो प्रश्न प्रश्नै बनिरहेछ एक मुठी माटो अत्केलामा लिएर किन रोइरहेछिन् जननी आफैलाई नसोधेसम्म यो प्रश्नै प्रश्न बनिरहेछ मिरा थापा मनले हाल इजरायलमा रहनुभएका स्रष्टाको किन रोइरहेछिन् जननी शीर्षको कविता थियो यो व्यवसायमा यति बेला एउटा गजल उठाउँछ गजल प्रेमी प्रजित कुवर थुम्पोखरा आठ स्याङजा भाए खोलाका सर्जकको गजल व्यवसायमा गएर भट्टी पिएर आए गएर भट्टी पिएर आए फाटेको मन छिएर आए गएर भट्टी पिएर आएँ फाटेको मन छिएर आए पाएको सबै तलब जति पाएको सबै तलब जति साउनेलाई दिएर आए गएर भट्टी पिएर आए फाटेको मन छिएर आए छोडेर ऋतो बोत्तल फेरि छोडेर ऋतो बोत्तल फेरि भरेर अर्को लिएर आए गएर भट्टी पिएर आए फाटेको मन छिएर आए लाचार पनि मरेको थिएँ लाचार पनि मरेको थिएँ हेर त आज जिएर आए गएर भट्टी पिएर आए फाटेको मन छिएर अमृत थानी पिएर नसा अमृत थानी पिएर नसा देउसै महरम घिएर आए गएर भट्टी फिएर आए फाटेको मन सिएर आए गएर भट्टी फिएर आए गजल प्रेमी प्रजित कुवरजीलाई पनि मिठो गजलका लागि धेरै धेरै धन्यवाद कार्यक्रम स्वर्णिम प्रहरको तेस्रो साङ्गीतिक सौगात ते स्वरूप यति बेला राजेशपाल राईको आवाज राजेन्द्र थापाको शब्दभित्र महेश खड्काको सङ्गीत माया हो कि एक्टम्बम मिठो अनि रमाइलो गीत तपाईँका लागि राख्छु र कार्यक्रमको अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छु यति बेला माया हो कि एटम्बौ यो बसाइमा माया धड़द गए नहीं प्रॉब्लम माया पड़ गए नहीं प्रॉब्लम माया गढ़ गए नहीं प्रॉब्लम माया पड़ गए नहीं प्रॉब्लम माया चुटला की भर में जाए माया फुटला की भर में जाए हरदम यो माया हो पछि त माया झमझमझम झमझम लि मेरो भन्दा छैन कोही गाउँ लिमेरा तिन तिमी रिन भन्दा छैन कोही गाउँ माया हो bomb yeah. yeah. yo man ma go dam dam just let me see ni just let me samje ni kas <laughs> ko chana rune man just let me see ni just let me samje ni kas ko chana rune man tumaya ho ki yo maya दिन उस्तै रात उस्तै उस्तै बिहान हुन्छ भने दिन उस्तै रातो उस्तै उस्तै बिहान हुन्छ भने मान्दिनँ म भोलि फेरि यस्तै विधान हुन्छ भने दिन उस्तै रातो उस्तै उस्तै बिहान हुन्छ भने मान्दिनँ म भोलि फेरि यस्तै विधान हुन्छ भने सयौँ जङ्घा तर्न सक्छु आधी उरी खप्न सक्छु सयौँ जङ्घा तर्न सक्छु आधी हुरी खप्न सक्छु थाके भने काखो उस्तै मेरै छिरान हुन्छ भने दिन उस्तै रातो उस्तै उस्तै बिहान हुन्छ भने मान्दिनँ म बोली फेरि यस्तै विधान हुन्छ भने तयार हुन्छु मर्नलाई हाँसी हाँसी आजै बरु तयार हुन्छु मर्नलाई हाँसी हाँसी अझै गरु मेरो भावी सोरू आजै किटानु हुन्छ भने दिन उस्तै रातो उस्तै उस्तै बिहान हुन्छ भने मान्दिनँ म भोलि फेरि यस्तै विधान हुन्छ भने खोस् न माटो कतै रोप्दिनँ म फुल पनि खोसिन्न म माटो कतै रोप्दिन म फुल पनि टुक्रिएर धर्ती मेरो फेरि चिरान हुन्छ भने मान्दिनँ म भोलि फेरि यस्तै विधान हुन्छ भने काटे हुन्छ झिके हुन्छ बिछ्याएका लाइनहरू काटे हुन्छ झिके हुन्छ बिछ्याएका लाइनहरू दबाई सँगै मुहानमै बिचमिलान हुन्छ भने दिन उस्तै रातो उस्तै उस्तै बिहान हुन्छ भने मान्दिनँ म फेरि यस्तै विधान हुन्छ भने वरिष्ठ गजल सर्जक रवि प्राञ्जल काठमाडौँका सर्जकको मिठो गजल सँगै फेरि पनि आत्मीय कार्यक्रम स्वर्णिम प्रहरको आठौं बसाईको अन्तिम चरणमा साथमा छौँ सहचारी सहकारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति एउटा सूचना उठाउँछु नेपाली सञ्चार अनलाइन रेडियोसँग सम्बन्धित सूचना रहेको छ नेपाली सञ्चार रेडियो प्रवासी नेपालीलाई लक्षित गरेर प्रसारण गरिने नेपाली पहिलो बहुभाषिक रेडियो हो जसले स्थापना कालको छोटो अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ नेपाली संसार नितान्त निस्वार्थ भावना बोकी प्रसारण हुने भएकोले यो रेडियोका निम्ति विभिन्न देशबाट नेपाली कार्यक्रम चलाउने तथा रिपोर्टर प्रतिनिधिहरूको आवश्यकता परेको हुनाले इच्छुक साथीहरूले सम्पर्क गर्न अनुरोध गरिन्छ तथा काम नजाने साथीहरूलाई अनलाइन तालिमको पनि व्यवस्था छ तपाईँ यो रेडियोमा आफ्नै घरमा बसी बसी कार्यक्रम चलाउन सक्नुहुनेछ जसका लागि हाम्रो स्काइप ठेगाना नेपाली संी सञ्चार रेडियो एनइपिएलआई आरएटीआई अनि त्यस्तै गरी फेसबुकमा प्रमोद केसोनी र विक्रम अर्पण मगर यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ त्यस्तै भाइभरमा प्लस सिक्स वान फोर टू सिक्स टू फाइभ फोर प्लस सिक्स वान फोर टू सिक्स टू फाइभ फोर एट फोर पनि नेपाली संसार अनलाइन रेडियोसँग संग। यहाँलाई सहयात्रा गर्न सक्नुहुनेछ यो जानकारी सँगै यति बेला भने एउटा लघुकथाँदाका सर्जक हुनुहुन्छ सुमन भट्टराई यति बेला उहाँको लघुकथा परदेश जाँदा यो बसाइमा आज म बिहानै माया काकीको घरमा गए हिजो मलाई बोलाइए अनुसार आज माया काकीका छोरा रामदाई परदेशिनेरे र मैले माथि रोड नपुगेसम्म करिब एक घण्टा जति उहाँको झोला बोकिदिनु पर्ने थियो रामदाई आफ्नै क्षेत्रमा कृषि क्षेत्रमा केही न केही गर्छु भनेर बसेका मान्छे बुवा त उहिले हैजाको प्रकोपमा परेर मरेका थिए आमालाई सम्पूर्ण खुसी दिएर पाल्ने उनको सोच थियो तर पहिरोले भएको सारा खेत बगाएपछि त्यो योजना पनि असफल भएपछि केही सिट नचलेर उनी विदेशी नै थिए जाने बेलामा माया काकीले टिका लगाएर शुभसाहित काकीले भक्का निका साउका गएर फोन गर्दै गरेस् है बाबु एकै आमालाई माया नमारीस् आफ्नो गाउँठाउँ नभुलेस आफ्नो पनि राम्रोसँग ख्याल गरेस है हामी बाटो लाग्यौ उकालामा रामदा उदास थिए त्यसैले केही कुरा गर्नु भएन रोडमा पुगेर रा रामदाईले पानी पिए सायद रातभरि आँसु बगाएकाले प्यास लागेको थियो होला यसो भुइँतिर निहोरिएर हेरे र एकमुठी माटो उज्याए खल्तीबाट आमाको फोटो झिकेर त्यही फोटोभित्र माटोलाई बोखो पारेर रुँदै भन्ने जननी जन्मभूमि स्वर्गादापी गरिएसी मैले नबुझेर उनैलाई हेरिरहे फेरि भने मलाई नै मेरो जन्मभूमि र मेरी आमा आफ्नो प्राणभन्दा पनि प्यारा लाग्छन् मैले बुझेँ उनको विदेशिनु पर्दाको पीडा र बाध्यता र उनलाई धाप मार्दै भने हामी राम्रोसँग घरको र रा काकीको हेरविचार गरी गर्छौँ नि पिर नगर्नु दाई उताबाट गाडी आयो दाई रुँदै गाडी चढे परदेश जाँदा शीर्षकको सुमन भट्टराईज्यूको यो मिठो लघ कथाका लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद औ भने म कार्यक्रमको अन्तिम चरणमा सकेको छु अन्तिम चरणमा एउटा गजल उठाउँछु तेज विवश राई बिरगाव धनकुटाका सर्जक हुनुहुन्छ हाल साग पारी अबुधाबी युएमा रहनुभएका स्रष्टाको गजल यो चरणमा रात रात धनीत रात धनी भए दस गजार सुस्ता बेची आज उनथि जनताको छाती टेकी रात रात धनी भए दस गजार सुस्ता बेची आज उनथि जनताको छाती टेकी लालाबाला काखमा च्यापी गिटी कुटी बगरमा लालाबाला काखमा च्यापी गिटी कुटी बगरमा घरको चुलो बाल्नै पर्यो भारी हो गाडी ठेली रात वर, राता रात धनी भए दस गजार सुस्ता बेची आज उनै सत्तामाथि जनताको छाती टेकी आफ्नै आली मुहाली छ शोषण दमन गरेर आफ्नै आली मुहाली छ शोषण दमन गरेर मुखिया पो बनेका छन् गरिबको गला रेकी रात रात धनी भए दस गजा सुस्ता बेची आज उनै सत्तामाथि जनताको छाती के पिउठ्यु माथि भारी हुन्छ नाङ्गै देख्छु पैतालानी पिउठ्यु माथि भारी हुन्छ नाङ्गै देख्छु पैतालानी कोही चोट दिनदिनै जिल्ला कार फेरी फेरि रात रात धनी भए दस बेची आज हुनै सत्तामाथि जनताको छाती टेकी दिन रात छैन फुर्सद मुखियाको मेला पात्ले दिनरात छैन फुर्सद मुखियाको मेला खै किन छाप छैन अन्न एकै गेडी रात रात धनी भए दस बेची आज हुनै सत्तामाथि जनताको छाती टेकी पनि मिठो गजलका लागि धेरै धेरै धन्यवाद वसाई बेला स्वर्णिम वसाई कस्तो तुझाव प्रतिक्रिया विभिन्न विधागत सृजना पास का ठेगा स्वर्णिम प्रहर एट, at नेपाली संचार डट कम त्यस्तै गरी फेसबुकमा डब्लु डब्लु डब्लु facebook.com फेसबुक डट कम स्वर्णिम प्रहर अनि एजेन्सी मार्फत पनि हामीसँग सहयात्रा तय गर्न सक्नुहुनेछ आफ्नो महत्वपूर्ण समय खर्चिएर सोर्ने प्रहरै रहनु नेपाली संसार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझै निकट र प्रगाड बनाउने माध्यम नेपाली संचार अनलाइन रेडियो टिम अस्ट्रेलिया प्रति हार्दिक आभार कार्यक्रमको अन्तिम चरणमा विष्णु खत्रीको स्वर लय तथा शब्द संकलनमा दुःखी जीवन बिताउँदैछु परदेशमा लोकपाका तपाईका लागि छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनी सँगै म तपाईँका शाब्दिक सहयात्री विक्रम अर्पण कार्य स्वर्णिम प्रहरको आठौं बसाईबाट छुट्टिने अनुमति चाहन्छु तपाईँको यो शाखा सुखद सृजनशील बन्नुहोस् हस्त नमस्कार